नमस्कार लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच समयगाडसँग इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो संसारभरेकै साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल स्थानीय समाचार विस्तारमा जिल्ला प्रशासन कार्यालय चितवनै क्षेत्र नम्बर चारमा असार आठ गते हुने संविधान सभाको उपनिर्वाचनका लागि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको कुछ जनाएको छ आज कार्यालयमा पत्रकार सम्मेलन गरी प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माले आपराधिक गतिविधि हुन नदिन निर्वाचनको दिन सुरक्षाकर्मी पर्याप्त सङ्ख्यामा परिचालन गरिने जानकारी दिनुभयो मङ्सिर चार भएको निर्वाचनमा नेपाली सेना र म्यादी प्रहरी पनि परिचालन गरिएकोमा उपनिर्वाचनमा ने नेपाल प्रहरी र सशस्त्र प्रहरी मात्र परिचालन गर्ने जानकारी शर्माले दिनुभयो जिल्ला स्थित नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी तथा राष्ट्रीय अनुसंधान का प्रमुख उपस्थिति पत्रकार भेटघाट प्रमुख जिलाधिकारी शर्मा ने सुरक्षा व्यवस्थापन में कुने कंजुसियाई नगरी बताने भाकार सम्मेलन प्रहरी प्रेक्षक प्रधन्न कार्की निचन दिन जनसुक के मतदान केन्द्र में देखि दस मिनट पुग्न सकने करी मोबाइल टोली पारिचालन कर नंबर चार को चौदह स्थान में नाकाबंदी करने जानकारी कार्कारी प्रशासन रोक लगाइ नंबर चार्षेत्र को सीमा में मदिरा को बिक्री विण रोक लगाई जानकारी दे प्रमुख जिला शर्मा सांज पांच बजे समझ सब मतदान केन्द्र में मतदान सामग्री एकैचोटि सदरमुकाम ल्याउने तयारी भएको जानकारी दिनुभयो यसका लागि सबै केन्द्रमा एक एकवटा गाडी उपलब्ध गराइनेछ सोही दिन निर्वाचन अधिकारीको कार्यालयमा मतगणना गरिनेछ जिल्ला प्रशासन कार्यालयले निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै इजाजत लिएका हतियारहरू बुझाउन आग्रह गरे अनुरूप हतियारहरू बुझाउने क्रम चलिरहेको जनाएको छ पैँसठी जना मतदाता रहेको सो क्षेत्रमा निर्वाचनका लागि करिब चार सौ जना कर्मचारी परिचालन कर जिल्ला निर्वाचन कार्यालय चितवनले प्रधानमन्त्री सुशील कोइर्लाको तस्विर अङ्कित पर्चा वितरण गरेर चुनाव प्रचार गर्न नगर्न आग्रह गरेको छ प्रधानमन्त्रीको तस्बिर छाप्नु आचार संहिता विपरीत रहेको भन्दै आयोगले त्यसो नगर्न भनेको प्रधानमन्त्री कुनै पार्टीको सभापति भए पनि हाल सरकार प्रमुख भएकाले उहाँको तस्विर सहितको पर्चा बनाएर वितरण गर्न नहुने निर्वाचन आयोगकी सहसचिव लीलादेवी गडतोलाले बताउनु भयो चितवनमा पत्रकार भेटघाटका क्रममा बोल्दै उहाँले यस विषयमा निर्वाचन कार्यालयमा जानकारी आइसकेको र त्यस्ता गतिविधि रोक्न निर्वाचन कार्यालयले कारवाही प्रक्रिया अगाडि बढाइसकेको उहाँले जानकारी दिनुभयो पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त इला शर्माले कुनै पनि उम्मेद्वारले आचार संहिता उल्लङ्घन गर्दैमा सुरमा नै नगर्ने बताउनु भयो कुनै आचार संहिता उल्लङ्घन गरेको उजुरी परेमा सुरुमा सचेत गराउने सचेत गराउँदा पनि नरोकेमा स्पष्टीकरण लिने र समेत गराउन सकिने उहाँले बताउनु भयो नेपाली कंग्रेस का केन्द्रीय सदस्य एवं पूर्व मंत्री डक्टर प्रकाश रण महत ने देश में रहकर विद्यमान सब समस्या को हल ने कंग्रेस दावी कर सब का नाड़ी मतदाता छामी सकता खेती करने में रुआवासी शुरू भई सको महत ने बताने भेस को समस्या पहचान रखने खुबी जनता ने कंग्रेस में देखाई सकता कंग्रेस प्रति जनता को विश्वास बढ़े वहां को भनाई थी असर निर्वाचन कंग्रेस का उम्मीदवार बारी भारी मतले जितने बता को खेती करने मतदाता ने मत, मत नदिने वहां को दावी थी भ्रम को खेती करने ले पाता कसिसकेको बताउँदै नेपाली कङ्ग्रेसले मतदातालाई दिएको वचन पुरा गरी छाड्ने प्रतिबद्धता जनाउनु भयो देशमा रहेको सुकुम्बासी समस्याको हल महिला आदिवासी जनजातिको उत्थान र विकास रोजगारीको सिर्जना स्वास्थ्यमा सबैको पहुँच नि शिक्षाको प्रबन्धका लागि नेपाली कङ्ग्रेस दीर्घकालीन योजनामा लागिसकेकाले सबैले महसुस गर्ने गरी कार्यक्रमहरू चाँडै नै आउने बताउनु नेपाली कङ्ग्रेसले आयोजना गरेको चुनावी सभालाई चितवनमा सम्बोधन गर्दै कङ्ग्रेस का युवा नेता धनराज गुरुङले नेपाली कङ्ग्रेसले सधैँ महिलालाई उच्च सम्मान गर्ने बताउनु नेता गुरुङले चितवन क्षेत्रमाबाट दलित र जनजाति महिलालाई संविधानसभा सदस्य बनाउनु बनाएकोमा सम्मान गर्दै सम्मान गर्नुभयो नेपाली कङ्ग्रेसकारका युवा नेता प्रदीप पौडेलले चितवनका मतदाताले विकास निर्माण चाहेको र त्यसको लागि रामकृष्ण घिमरेभन्दा अर्को उपयुक्त उम्मेद्वार अरू कोही हुनै नसक्ने जिकिर गर्नुभयो नेकपा एमाले असार आठ गते चितवन क्षेत्र नम्बर चारमा हुने उपनिर्वाचनमा पार्टीले अघि सारेको उम्मेद्वार पार्वती रावलको जित सुनिश्चित भएको निष्कर्ष निकालेको छ आज पार्टी भरतपुरमा जिल्लामा उपलब्ध केन्द्रीय नेताहरू जिल्ला कमिटिका पदाधिकारी र क्षेत्र नम्बर चारका एमाले नेताहरूको संयुक्त बैठकले यसपटकको निर्वाचनमा उम्मेद्वार रावलको जित सुनिश्चित भएको निष्कर्ष निकालेको हो बैठकमा पार्टीले क्षेत्रमा खटाएको मत सर्वेक्षण टोलीले प्राप्त गर्न सक्ने मतको आकलनसहितको प्र जिला प्रचार विभाग प्रमुख अरुण पीड़ित भंडारी अनुसार मत सर्वेक्षण टोली उम्मीदवार पार्वती रावल ने हजार भाग बड़ी मत प्राप्त करी विजय हासिल करने प्रतिवेदन पेश हो विगत भाग पार्टी को संगठन बलिओक पाजित भुवा महिला उम्मीदवार का रूप में फेरी मतदाता व्यापक सहानुभूति देखा तुलनात्मक रूप में कमजोर देखिए विगत का विजेता आश्वासन पूरा न जनतामा उनीहरूप्रति निराशा बढेको जस्ता कारणले रावलको पक्षमा नतिजा स्पष्ट आउने अवस्था भएको एमाले ठहर गरेको प्रचार विभाग प्रमुख भण्डारीले बताउनुभयो यसैबिच चितवन निर्वाचन क्षेत्र चित नम्बर चारकी युवा महिला उम्मेद्वार दिलकुमारी रावल पार्वतीलाई जिताउने अभियानमा सहभागी हुन एमाले अध्यक्ष झलनाथ खनाल भोलि चितवन आउनुहुने भएको छ पश्चिम चितवनको शिवनगर बजार शिवनगरमा भोलि हुने वृहत्त जनसभाको तयारी पुरा भएको एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले जानकारी दिनुभयो नेकपा एमालेका वरिष्ठ नेता एवं नवमहाधिवेशनमा अध्यक्षका प्रत्याशी माधव कुमार नेपालले अध्यक्षका अर्का प्रत्याशी एवं संसदीय दलका नेता केपी ओलीलाई संयुक्त मञ्चबाट मैदानमा उत्रन चुनौती दिनुभएको छ आज नवलपरासीको कावासतीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले ने यस्तो चुनौती दिनुभएको नेता नेपालले आफू युवा पुस्तालाई नेतृत्व हस्तान्तरणका लागि तयार रहेको समेत बताउनु उहाँले भन्नुभयो चिनको जस्तो पुस्ता हस्तान्तरण गरौँ हामी 2026 साल छब्बीस सालदि पुरानों को विदा लियऊ नेता नेपाल यो काम यही नवमहाधिवेशन बाट करवमहाधिवेशन ऐतिहासिक महाधिवेशन बना लगने लागन, समेत बताउनु नव नवमहाधिवेशनलाई दुई नेताबीचको टक्रा भनेर बुझे गलत हुने भन्दै यसलाई विचार प्रवृत्ति र संस्कारबीचको टक्कर भएको बताउनुभयो नेकपा एमाले क्षेत्र नम्बर का क्षेत्रीय इन्चार्ज विष्णुप्रसाद भुषालको अध्यक्षतामा भएको कार्यक्रममा का नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य नवलप्रासी इन्चार्ज एवं नवलप्रासी क्षेत्र नम्बर चारका सभासद वैजनाथ चौधरी राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बम नबलप्रासी क्षेत्र नम्बर तिनका सभासद कृष्ण पौडेल विद्यार्थी नेत्री रामकुमारी झाँक्री रविन्द्र अधिकारी लगायतले बोल्नु भएको थियो चितवनका एग्रोभेटहरूमा सरकारी मान्यता प्राप्त नभएका धानको बिउ बेच्ने गरेको पाइएको छ जिल्ला कृषि विकास कार्यालय चितवनबाट अनुगमनमा गएको टोलीले अनाधिकृत रूपमा उन्नत जातको बिउ भन्दै कमसल खालको धानको बिउ बिक्री गर्ने गरेको भेटिएको हो सबैभन्दा बढी धानको बिउ खपत हुने वर्षे धानको बिउ राख्ने समयमा एग्रोभेटहरूले मान्यता प्राप्त बिउभन्दा अन्य जातको बिउ बिक्री वितरण गर्दा किसानहरू मारमा परेका छन् एग्रोभेटहरूले मान्यता प्राप्त धानको बिउमा भन्दा अन्न जात को बिऊ बेच्दा नाफा होने भाई एग्रोभेट ने यो करने जिला कृषि विश कार्य उनका बाली संरक्षण अधिकृत कमलनाथ वाग्ले बता कृषक बड़ी धान फलने धान को मूल्य बढ़ी आने भई भारतब लियाइ बिऊ एग्रोट एग्रोभेट बेचने कर लैङ्गिक विषयमा पत्रकारिता विषय तिन दिने प्रशिक्षण कार्यक्रम का आजबाट नानगढमा सुरु भएको छ विभिन्न सञ्चार माध्यममा आबद्ध चितवनका पत्रकारहरूलाई आयोजना गरिएको सु प्रशिक्षण कार्यक्रममा का लामो समयसम्म पत्रकारिता क्षेत्रमा लागेका मोहन मैनालीले प्रशिक्षण दिनुभएको छ केयर नेपाल तथा कालिका सामुदायिक महिला विकास केन्द्रको सहकारीमा नेपाल पत्रकार महासङ्घ चितवन शाखाले आयोजना गरेको सुक्रममा लैङ्गिकतासँग सम्बन्धित विभिन्न विषयवस्तु लैङ्गिकताका विषयमा कसरी समाचार बनाउने आदि विषयमा प्रशिक्षण शिक्षक मोहन मैनालीले सहजीकरण गर्नुहुनेछ गतिसम्म सञ्चालन सुप्रशिक्षण कार्यक्रममा तीसजना पत्रकारहरूको सहभागिता रहेको छ ग्रामीण क्षेत्र माढीमा सौर्य ऊर्जा मार्फत विद्यालयहरूले कम्प्युटर शिक्षा सुरु गरेका छन् पैँतालिसवटा सामुदायिक विद्यालय र पाँचवटा संस्थागत विद्यालय रहेको माडी क्षेत्रका विद्यालयहरूले सौर्य ऊर्जा मार्फत कम्प्युटर शिक्षा पढाउन थालेका हुन् सार्वजनिक शैक्षिक गुठीका रूपमा स्थापना भएको दिवाकर स्मृति विद्यालय बसन्तपुर माडीले दाताहरूको सहयोगमा खरिद गरेका पाँच स्थान कम्प्युटरबाट दुई कक्षादेखि आठसम्मका विद्यार्थीहरूलाई कम्प्युटर शिक्षा दिँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमनाथ पाण्डेले आठजना विद्यार्थी बराबर एउटा कम्प्युटर भएकाले दाताको सहयोगमा पन्ध्रवटासम्म कम्प्युटरको व्यवस्था गरी एक सञ्चालन गर्ने तयारी गरेको बताउनुभयो आज गोपाल सोप इन्डस्ट्रिज जनकपुरले दुईथान कम्प्युटर सहयोग गरेको छ भारतीय पक्षले नवलप्रासिक सुस्तास्थित रामनगर टापु अतिक्रमण गर्ने प्रयास गरेपछि देखेको समस्या तत्कालको लागि समाधान भएको छ सुस्तावासीले जोधभोग गर्दै आएको टापु क्षेत्रलाई भारतीय पक्षले आधा गरी जोधभोग गर्न पाउनुपर्ने माग राख्दै पछि समस्या देखिएको थियो तर सुस्तावासी र भारतीय स्थानीय साथै दुवै क्षेत्रका सुरक्षा निकायका प्रतिनिधिबीच जग्गा सुस्तावासले नै जोधभोग गर्ने सहमति भएपछि तत्कालका लागि समस्या समाधान भएको प्रमुख जिल्लाधिकारी हरिप्रसाद मैनालीले जानकारी दिनुभयो सहमतिअनुसार यसअघि सुस्तावासीले जोधभोग गर्दै आएको जग्गा सुस्तावासले नै जोधभोग गर्ने अन्य विषयमा जो जस्तो अवस्था छ पुरानो अवस्थामा रहने सहमति भएको प्रजीय मैनालीले बताउनु भयो विगत पाँच वर्षदेखि सुस्तावासीहरूले त्यो टापुमा खेती गर्दै आएका थिए अब पालो अर्पण जनआवासको हाम्रो प्रश्न छ तरकारी र फलफुलमा विषादी राख्ने क्रम बढेपछि सरकारले नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन गरेको अभियानप्रति तपाईँ के भन्नुहुन्छ यस सकारात्मक प्रयास बे व्यवहारमा उतार्न चुनौती र से को देखाउने दाँत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 बालो ट्राफिक खबरको यति बेला नारायणगढ एउटा विघ सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन नै सय काठमाडौँ मुगलिन दमली पोखरा नानगढ परासी बुटो सडक खण्ड पनि खुल्ला छन्सट्ठी सात सय त्रिचालिस मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम अडतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम चौबिस से डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ भोलि पानी पर्न सक्ने महाशाखाको भनाइ छ मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छुद्वारा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 अवस्त अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थब्लो पाँच समेगासँगै संसार अनलाइनमारेकै साथ समाचार सुनिकियो